नेबीसँग बन्द सत्र नै नगरी सोमबार मतदान गर्ने तयारी आज दिनभरमा परिचय पत्र वितरण गरिने प्रधानमन्त्री दाहाल राष्ट्रपति भण्डारीबीच भेटवार्ता मन्त्री हुने नेताको नाम टुङ्गो नलाग्दा ना मन्त्री परिषद विस्तार अनिश्चित रुसद्वारा <ण्दार्ण> क्राइमियाको विवादित क्षेत्रमा अत्याधुनिक मिसाइल तैनात सिरियाको मानबिचबाट आइएसका लडाकुलाई लखेटेको कुर्दिस लडाकुको भनाई र आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिपमा नेपालले नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दै चौतर्फी दुबा पछि स्टार स्ट्राइकर मेची राष्ट्रिय टिममा फर्किए प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कारलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेट अनलाइनमा रेडियोपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रत्यक्षा धामी अब खबर विस्तारमा विवादका कारण एक सत्तादेखि रोकिएको नेविसङ्घको महाधिवेशनमा बन्द सत्र नै नगरी निर्वाचन गरिने भएको छ यही तयारीमा निर्वाचन समिति र पार्टीको निर्देशक समितिका नेताहरू जुटेका छन् अझैसम्म पनि प्रतिनिधिको नाम सार्वजनिक गरिएको छैन आज एक बजेसम्म वेबसाइटमा नाम सार्वजनिक गर्ने त्यसकै आधारमा प्रतिनिधि परिचय दिने तयारी गरेको छ आज दिनभरमा परिचय पत्र वितरण गरिनेछ आइतबार नेतृत्वको अधिकांश आकांक्षीहरूको मनोनयन दर्ता गरिने तथा सोमबार निर्वाचन गर्ने व्यवस्था मिलाउन निर्वाचन समिति जुटेको हो मतदानको अन्तिम नियमावली नै प्रकाशन गर्न ढिलाइ भएकाले आइतबार मतदान गर्ने सम्भावना नरहेको हो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ बिहान शीतल निवासमा भएको भेटमा प्रधानमन्त्रीले नयाँ सरकार गठन भएपछि भएका बारे जानकारी गराउनु भएको थियो भेटमा समसामयिक विषयसँगै मन्त्री परिषद विस्तारको बारेमा पनि कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिव सचिवालयले जनाएको छ यसैबीच नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्गुर लगाइसकेको जनाएको छ प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डले मन्त्री बनेको टुङ्गो लगाइसकेकाले सोमबारसम्ममा मन्त्री परिषद विस्तार हुने उहाँको निजी, निजी सचिवालयले जनाएको छ काङ्ग्रेसले भने विद्यार्थी सङ्गठनले बिच संघको महाधिवेशन सकेपछि मात्र मन्त्रीको नाम टुङ्गो लगाउने तयारी गरेको छ पार्टीभित्र सभापति शेरबहादुर देवबा र वरिष्ठ नेता रामचन्द्र पौडेल बीच कसैलाई मन्त्री बनाउने भन्ने विषयमा सहमति नजुट्दा मन्त्री परिषद विस्तारमा ढिलाइ भएको हो नेपाली काङ्ग्रेस र नेकपा का माओवादी केन्द्रले मन्त्री हुने नेताको नाम टुङ्गु लगाउन नसक्दा मन्त्री परिषद विस्तार अनिश्चित भएको छ मन्त्री परिषद विस्तारको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बेलुका काङ्ग्रेस सभापति शेरबहादुर देउबासँग छलफल गर्नुभएको थियो तर देउबाले आफ्नो पार्टीबाट नाम टुङ्गो लगाउन अझै केही दिन लाग्ने बताउनुभयो भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ काङ्ग्रेसबाट नाम आउन ढिलो हुने भएपछि प्रधानमन्त्रीले आइतबारसम्म आफ्नो पार्टीबाट थप केहीलाई मन्त्री बनाउने तयारी गरे पनि यसको टुङ्गो लागेको छैन प्रधानमन्त्रीले गएको बीस गते शपथ लिएकै दिन दुई उप सहित छ सदस्यीय मन्त्री परिषद गठन गर्नुभएको थियो गएको मङ्गलबार रापरपाका दुई र रा, नेकपा संयुक्तबाट एक गरी तीन मन्त्री थपिएका छन् तर काङ्ग्रेस र माओवादीबाटै मन्त्री बनेको टु लागि नसक्दा मन्त्री परिषदलाई पूर्णता दिन प्रधानमन्त्रीलाई गाह्रो भएको छ ढिलाइ भएको हो सरकारलाई समर्थन गर्ने मधेसी मोर्चा लगायतका दललाई पनि मन्त्री परिषदमा सहभागी गराउने दुवै दलको तयारी छ केही देश बाहिरका खबर उसले क्राइमियाको विवादित क्षेत्रमा अत्याधुनिक मिसाइल तैनात गरेको छ सन् दुई हजार युक्रेनबाट अलग भएको घोषणा गरेको क्राइमियाको विवादित क्षेत्रमा रुसले सन् चार सय मिसाइल तैनात गरेको दावी गरेको छ क्राइमियाको विषयमा रुस र युक्रेन बीच विवाद चल्दै आएको छ क्राइमियालाई युक्रेनबाट अलग गराउन रुसको भूमिका छ रुसले केही समयअघि युक्रेनमाथि घुसपेट गरेको आरोप लगाउँदै युक्रेन आगोसँग खेलेको भन्दै चेतावनी दिएको थियो युक्रेनले सबै आरोप अस्वीकार गरे पनि रुसले क्राइमियाको सीमा क्षेत्रमा सैनिक खटाएको यस्तै दोनेस्क र लुहास्कमा विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रका सीमामा पनि युक्रेन सैनिक खटाएको हो कुर्दिस तथा अरब लडाकु सिरियाको मानव बीच सहरबाट विद्रोही सङ्गठन इस्लामिक स्टेट आइएसका लडाकुलाई लखेट्न सफल भएका छन् सिरियाको उत्तरी सहर मानबीचबाट आफूहरूले आइएसका लडाकुलाई लखेटेको कुर्दिस कु तथा अरब लडाकुले बताएका छन् तिहत्तर दिन लामो सङ्घर्षपछि मानवीचलाई आइएस मुक्त बनाउन सकेको उनीहरूको भनाइ छ मानव ढालको रूपमा प्रयोग गरेका दुई जनालाई जना सर्वसाधारण नागरिकलाई पनि उनीहरूको कब्जाबाट छुटाएको कुर्देश तथा अरब लडाकुको गठबन्धनले जनाएको छ टर्कीको सीमा नजिक रहेको मानबीज दुई वर्ष अघि आइएसले नियन्त्रणमा लिएको थियो अब आइएसका लडाकु सजिलोसँग युरोप प्रवेश गर्न नसक्ने बिबिसीले उल्लेख गरेको छ आइएसका लडाकुले मानवीजबाट टर्की हुँदै युरोपका विभिन्न देश प्रवेश गर्ने गरेका थिए शीर्ष स्थानको नेदरल्यान्डसँग खेलिरहेको छ पारस खड्काको कप्तानीमा रहेको नेपाल र घरेलु टोली नेदरल्यान्ड को खेल, खेल केही बेर अघि मात्रै सुरु भएको छ प्रतियोगिता अन्तर्गत लेडर नेदरल्यान्ड्स विरुद्धको दोस्रो खेल आगामी सन् एकतिस गति सोमबार हुनेछ यसअघि खेलको छ खेलबाट अङ्क जोडेका नेपाल अङ्क तालिकाको छैठ स्थानमा छ भने नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ नेपाली कप्तान पारस खड्काले नेदरल्यान्ड्सलाई उसकै मैदानमा दुवै खेलमा खेलमा हराउन सके नेपालको अर्को चरणको प्रवेशको सम्भावना बलियो हुने बताएका छन् तर कठिन प्रतिद्वन्दी नेदरल्यान्ड्सलाई उसकै मैदानमा हराउन नेपालले ने निकै सुधारी खमा घरेलु मैदानमा भएको नामिबिया विरुद्धका दुबई खेल जित्दै नेपालले अङ्क अङ्कको खाता खोलेको थियो त्यसअघि दुवै चरणका खेलमा नेपाल स्कटल्यान्ड र पपुवा न्युगिनी पराजित भएको थियो नेपालले नेदरल्यान्डसँग खेलेपछि केन्या हङकङ र युएईसँग खेल्नेछ आठ टोली सहभागी चा, च्याम्पियनसिपमा शीर्ष चार स्थानमा रहने राष्ट्रले आगामी एक दिवसीय विश्व कपको छनौट चरणमा स्थान बनाउनेछ र स्टार स्ट्राइकर लिओनल मेसी अर्जेन्टिना को राष्ट्रीय टीम में फर्क गया झंडे दुई महीना अगी अमेरिका में संपन्न कोपा अमेरिका फुटबल को फाइनल में पेनाल्टी में गोल कर न सके मेसी अंतराष्ट्रीय फुटबल सन्यास को घोषणा करे को अमेरिका को फाइनल अर्जेन्टिना चिली संग ट्राइबेकर में पाजित हो मेसी ने सन्यास को घोषणा करेदी निर्णय पुनर्विचार करना चौथर्फी दब पड़े थी अर्जेन्टिना विश्वकप छनोट खेल लागि घोषणा गरिएको टिममा मेसीको नाम समावेश छ आउँदो सेप्टेम्बर सेप्टेम्बरमा हुने विश्वकप छोट खेलमा अर्जेन्टिनाले उरु गएर फेरि जु जुएलासँग जु खेलेछ मेसीले देशको मायाका कारण राष्ट्रिय टिममा फर्किने निर्णय गरेको बताएका छन् उन्तिस वर्षीय मेसीले राष्ट्रिय टिमबाट अहिलेसम्म एक सय खेलमा पैँतिस गोल गरेका छन् यो सँगै दिउँसो तिन बजेको युनिटी खबर सकिएको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नेभीसङ्घमा बन्द सत्र नै नगरी सोमबार मतदान गर्ने तयारी आज दिनभरमा परिचय पत्र वितरण गरिने प्रधानमन्त्री दाहाल र राष्ट्रपति भण्डारीबीच भेटवार्ता मन्त्री हुने नेताको नाम टुङ्गु नलाग्दा ना मन्त्री परिषद विस्तार अनिश्चित रूस द्वारा क्राइमिया के विवादी क्षेत्र में अत्याधुनिक मिशाइल तैनात सीरिया को मानबीच बाद आइस का लडाकूला लखेटे कुर्दीस को भनाई रईसि विश्व क्रिकेट लीग चैंपियनशिप मेंदरलैंड्स प्रतिस्पर्धा करते चौथर्फिद पच्चीस स्टार स्ट्राइकर मेसी राष्ट्रीय टीम में हास्त समाचार सेवक ग तविधि सहयोगी दिलदीप इस धीरे धीरे धन्यवाद ताचार रेडियो यूनिटी डट कम डट एनपी बा पढ़ना रेला समाचार बुलेटिन तथा कार्यक्रम सुन्न सकने अब तजी को यूनिटी खबर सुन सकू अ समाचार बुलेटिनट मैं भी आज्ञा दिन नमस्कार